हेलो नमस्कार, नमस्कार। इंद्र गौड़ा को जुन कल्पना खराल को मृत्यु घटना का संबंध में आज एकजा मानस ओम प्रकाश खरल भरागार चलाने सुन के को दस गते अते बडा गाउँ गाविस निजको श्रीमान चाहिँ घनश्याम खरालैसठी सालदेखि नै उनी चाहिँ बेल्जियम कन्ट्रीको लग्जामबर्ग भन्ने स्थानमा बस्दा रहेछ होइन अनि त्यसपछि त्यही सिलसिलामा इन्भेस्टिगेसन गर्दै जाँदा बुझ्दै जाँदाखेरि श्रीमान हजुर यो फागुनको उन्नाइस आइपुगेर हामीलाई यिनीहरूलाई किटानी जायर दिए यी दुइटाले मेलो मत गरेर मेरो श्रीमतीलाई मारे भन्ने हिसाबले कर्तव्य गरी मारेका हुन् भनेर हजुरले हामीलाई जाहेर अनि जाहेर दरखास्त परिसकेपछि हामीले é ओमप्रकाश खरेल र निजको श्रीमती गोमा खरेललाई छागुनको उन्नाइस गन्टे पक्राउ गरेर हामीले म्याथ थप गऱ्यौँ म्याद थप गरिसकेपछि यिनको आवश्यक अनुसन्धान भयो कुराहरू इनको बुझियो अनुसन्धान गरियो अब आरोपितलाई मृतकको लोग्नेको आरोप के थियो भने हजुर म विदेश बस्दाखेरि मेरो श्रीमतीसँग लसफस गरी हजुर भन्नाले अब सेक्सुअल इन्टरफोर्स अन्य कुराहरू गरी मेरो आर्थिक लेनदेन आर्थिक पनि मेरो लिएको लेनदेन देखाछ होइन बाहिरी केही स्िहहरू केही पनि छैन त्यस्तो डुबेको भन्या छ पानीमा होइन अनि तर हामीले इन्भेस्टिगेसन गर्दै जाँदा यी ओम प्रकाश खरेल अब कुरा भएको छ अब अरू भनेको अरू दिनको सम्पर्क भनेको सबैलाई आशंकाको विषय हो हजुर अब मान्छेले केही काम नभइकन किन त्यसरी फोनमा कुरा गर्छ त भन्ने कुराहरू हो हजुर अनि अर्का प्रमाणका कुराहरूमा अब मरेको मृतकको खातामा पैसा हालिदिनेकै पैसा लगेर हालिदिने पटक पटक दुइटाको फोनमा कुरा हुने अनि छिमेकमा कुनैहरूको केही यिनीहरूको बीचमा छ भन्ने किसिमको कुराहरू देखियो त्यो अनुसार हामीले यिनलाई सम्मानित जिल्ला अदालतमा पेश गर्यौँ हजुर मारेको हुनुपर्छ भन्ने हिसाबले तेह्र तिनको दफा अनुसार हामीले पेश गर्यौ र पेश गर्दाखेरि श्रीमतीलाई चाहिँ तारिकमा छुटिन गोमा खरेल र प्रतिवादी ओम प्रकाश चाहिँ अहिले पूर्व पक्षको लागि किनभने हिज ड मरेको भनेर भनिएको थियो होइन तपाईको यो विषय ओजेलका खबरले सशक्त रूपले सुरुदेखि नै उठायो र हामीले स्थानीय तहमा गएर ती बालबालिका छोराछोरीसँग सोध्ययौं सबै स्थानीय तह सोद्धाखेरि जुन तपाईँ आरोपीले चाहिने मारेको वा मर्न बाध्य पारेको खालको चाहिने रिपोर्ट चाहिँ हामीले प्रसारण गर्यौं र तपाईँहरूले जुन पक्राउ गर्नुभयो यसका लागि निर्दोष वा दोषी भोलि अदालतले पुष्टाइ गर्ला तर अहिलेको हकमा प्रहरी यहाँसम्म सफल भएकोमा धेरै धेरै बधाई क्योंकि गत वर्ष को इंद्रगौड़ा में जो घटना घटे थी घटना चा। को आना बाकी नई तरह सफल हो इसका हम बधाई दिन चाहौ रू जो इश्यू उठाये ईसू लगभग यहांसम आईपुग में हमी गर्व करवाद गर हाँ हजार